सानो यो पाइना तर पाइदेउ सानो तिमी बिना बढ्छौ तिमीलाई पानी थाहा छ नि तिमी बिना गर्छु छातीबाट हात राखेर रा भन्दैछु ए सानो तिमीलाई पाया गर्छु खोजे गै छेउ सानो पागल पाइ न तर पाइदेऊ सानो तिमी बिना मर्छु तिमलाई पनि थाहा छ नि तिमी बिना मर्छु छाती बाहाल राखेर रा भन्दैछु ए सानो तिमीलाई माया गर्छु Baisho e sanu tin lakh ba ya dar sur छन् सबै तरा छैन भैदेउ तिमी बिना मर्छ तिमलाई पनि थाना मर्छु साथी भाखेर रा भन्दैछु सानो तिमीलाई माया गर्छु सेथ छन् सहभा तिमी बिना पर्छु तिमीलाई पनि थाहा छ नि तिमी बिना मर्छु भात राखेर भन्दैछु त्यो तिमीलाई बाया गर्छु क्षति भात राखेर भन्दैछु त्यो थि तिमी बिना मर्छु तिमीलाई पनि थाहा था छ नि तिमी बिना मर्छु तिमीलाई हात राखेर रा भन्दैछु ए सानो तिमीहरू माया गर्छ त्याग दि तिमी बिना बिना गर्छु बहादुर राखेर भन्दैछु ए सानो तिमी बाया गर्छु बहादुर राखेर भन्दैछु ए सानो तिम गर्छु को देना भानी तिमी भी नाम ला भन्दै तेरे सामू दिन लगाया राम भन्दै तेरे सामू दिन ल